एकता महाकाली विवाद टनकपुरमा गरेको राष्ट्रघाती सम्झौता विरूद्ध हामीले संसदमा गरेको सङ्घर्षपछि बाध्य भएर 2048 हजार अडचालिस मङ्सिर उन्नाइस गते प्रधानमन्त्रीको भारत भ्रमणका बखत भारतसँग भएको सन्धि सम्झौता र समझदारी सम्बन्धी लिखितहरूको अध्ययन र छानबिन गरी संसदमा प्रतिवेदन पेश गर्न प्रतिनिधि सभाले सत्तापक्ष र प्रतिपक्ष दुवै संलग्न गरी संसदीय विशेष समिति गठन गरेको थियो त्यस समितिमा एमालेका तर्फबाट सिपी मैनाली खनाल र म थियौँ हामीले सन्धि सम्झौता र समझदारी सम्बन्धी माइनेटहरूको अध्ययन र टनकपुर परियोजनाको स्थलगत गर निरीक्षण गरी सरकारी एवं गैर सरकारी कानुनी एवं प्राविधिक विशेषज्ञ परराष्ट्र मन्त्रालयका प्रतिनिधि र जलस्रोत मन्त्रालयका प्राविधिकहरूको राय लिएका थियौँ हाम्रो देशको चौतर्फी विकासका निम्ति जलस्रोत क्षेत्रको विकास, विकास अत्यन्तै महत्त्वपूर्ण कुरा हो यसका लागि राष्ट्रिय सहमतिको आवश्यकता पर्ने कुरालाई ध्यान दि विशेष समितिमा रहेका हामी सबै प्रतिपक्षका सदस्यहरूले सहमति निर्माण गर्न भरमकदुर प्रयत्न गऱ्यौँ तर काङ्ग्रेसी मित्रले जे कुरामा पनि पेलेर लैजान खोज्ने र आफ्नो कुरा जसरी पनि सदर गर्न खोज्ने प्रवृत्तिले विशेष समितिमा एउटै राय बन्न सकेन सत्तापक्षले एउटा प्रतिवेदन पेश गर्यो भने हामी प्रतिपक्षले छुट्टै मत प्रस्तुत गर्यौँ हामीले आम जनसमुदायलाई राष्ट्रघाती सन्धिका विरुद्ध जागरूक बनाउन सडकमा आन्दोलन सञ्चालन गर्यौँ जसले गर्दा सत्तापक्ष बल मिच्याइ गरेर अगाडि बढ्न सकेन सर्वोच्च अदालतले पनि गिरिजाप्रसाद कोरेलाले भारतीय पक्षसँग दिल्लीमा गरेको समझदारी भएन सन्धि नै हो र यसलाई संविधानको व्यवस्था अनुसार संसदबाट पारित गर्नुपर्छ भन्ने फैसला गर्यो यसबाट पनि काङ्ग्रेसी घिनाइ रोकिएन उनीहरूले सन्धि अहिले परिवर्तन गरी आफ्नो कुरा सदर गर्ने कोसिस गरिनै रहे एमाले लगायत सबै प्रतिपक्षहरूले दृढतापूर्वक सङ्घर्ष गरिरहेकाले सरकारको कुनै चाल पनि सफल भइरहेको थिएन कोइरालाले दिल्लीमा गरेका सन्धि सम्झौता र समझदारीका लिखतहरू व्यवहारिसी अवस्थामा रहेका थिए नेपाली काङ्ग्रेसबाट महाकालीका सम्बन्धमा राष्ट्रहित विपरीत भएका कामहरूलाई सच्याएर नेपालको राष्ट्रहितमा महाकालीका विषयमा भारतसँगको विवादलाई किनारा लगाउने दायित्व राष्ट्रका सामु थियो यसै सम्बन्धमा दिल्लीमा भएको सन्धि सम्झौता र समझदारीबाट नेपालको अहितमा हुने नोक्सानलाई सच्याउनु पर्ने त सधैँ थियो नेपालको हितलाई प्राथमिकता दिई महाकाली नदी सीमा नदी भएकोले यो विवादलाई यथाशीघ्र टुङ्गो लगाई नेपालले पाउनुपर्ने फाइदा लिने र नेपाल भारत भारतबीचको सम्बन्ध सुमधुर बनाउने र जलस्रोतको उपयोगका सम्बन्धमा नयाँ समझदारीको विकास गर्ने महत्वपूर्ण दायित्व थियो अर्को समस्या थियो पूर्वी एरोलक्स बन्ड बनिसकेको थियो टनकपुर पावर हाउस चलिसकेको थियो यथास्थितिमा रहँदा भारतलाई फाइदा र नेपाललाई घाटा थियो यसकारण पनि केही न केही त गर्नैपर्ने अवस्था थियो विगतमा हामीले निकै तितो अनुभव चन्द्र शमशेरको पालामा भएको सन् उन्नाइस सय बिसको शारदा ब्यारेजमा हामी ठगियौँ सीमा नदी प्रकारान्तरले भारतीय नदी जस्तो पारियो 2011 हजार एघार सालमा मातृका प्रसाद कोरेला प्रधानमन्त्री भएको बेला सम्पन्न कोशी सम्झौताका कारण कोशी नदीको त्रियानब्बे दशमलव पाँच प्रतिशत पानी भारतले र छ पानी मात्र नेपालले पाउने भयो दुई सालमा विश्वेश्वर प्रसाद कोरेला प्रधानमन्त्री हुँदा सम्पन्न गण्डक सम्झौताले सन्तानब्बे पानी भारतले पाउने र तीन पानी मात्र नेपालले पाउने भयो यस्ता सम्झौताले नेपाल आफ्नो प्राकृतिक स्रोतबाट ठगिएकै थियो अब यस्तो नहोस् र नेपालले ने आफ्नो हक प्राप्त गरोस् भन्ने धारणा आम नेपाली जनतामा छदै थियो महाकाली नदीमा चन्द्र शमशेरको पालादेखि गिरिजाप्रसाद कोइरलासम्म भएको राष्ट्रघाती सम्झौताहरूलाई सच्याउने र सीमा नदीबाट दुवै देशको हित हुने नयाँ सोचको सुरुवात हुन जरुरी थियो नेपालको पश्चिम सीमा निर्धारण गर्ने महाकाली नदी नेपालको उत्तर सीमामा रहेको ब्यास ऋषि हिमाल श्रृङ्खलाको कालापानीबाट आएको महाकाली नदीको पूर्वतर्फ नेपालका दार्चुला बैतडी डडेलधुरा र कञ्चनपुर जिल्लाहरू पर्छन् पश्चिमतर्फ भारतको पिथौरागढ़ र नैनिताल जिल्ला पर्छन् उद्गमस्थलदेखि ब्रह्मदेव मण्डीसम्मको यो नेपाल भारतको सीमा रहेको कुरामा दुवै देशबीच विवाद छैन यद्यपि महाकाली नदीको उद्गमस्थलबारे नेपाल र भारतबीच एक फरक मात्र रहेको छ पञ्चेश्वर पूर्णागिरी ब्रह्मदेव मण्डी टनकपुर ब्यारेज शारदा ब्यारेज सबै महाकाली नदीसँग जोडिएका विभिन्न स्थलहरू हुन् पञ्चेश्वरदेखि शारदा ब्यारेजलाई एउटै प्याकेजमा समाहित गर्न सके यसबाट विगतको त्रुटि केही सचिने र आजसम्म सीमा नदीमा केही फाइदा नभएकोमा नेपालले केही फाइदा पाउन सक्ने अवस्था बन्न सक्छ भन्ने विचारमा हामी सोच्न थाल्यौं दुई हजार एकाउन्न सालको मध्यावधि निर्वाचनबाट हाम्रो सरकार गठन भएपछि टनकपुर विवादलाई कसरी समाधान गर्ने र नेपाल भारतबीच समानता र पारस्परिक हितमा आपसी सम्बन्धलाई गाढा र सुमधुर कसरी बनाउने भन्ने गहन जिम्मेवारी आएको थियो यही कुरालाई विचार गरी पार्टीको स्थायी कमिटी र मन्त्री परिषदले महाकाली नदीको समग्र विकासको अवधारणा अगाडि बढाएको थियो तर त्यस का प्रतिपक्ष कांग्रेस र राप्रपाले हाम्रो सदासहिता पूर्ण विचारको विरोध गरे र यसलाई अघि बढाउनै दिएनन् नेपाली काङ्ग्रेसको आचरण कस्तो छ भने आफू सरकारमा हुँदा सन्धि गर्ने र प्रतिपक्षमा हुँदा त्यही कुरालाई नेपाली जनताको हित हुने गरी सोचाइ अघि बढाउँदा विरोध गर्ने काङ्ग्रेसको यो रवैयाका कारण हाम्रो नौ महिना सरकारका बेला यो सोचलाई अघि बढाउन सकेनौँ त्यसपछि काङ्ग्रेस राप्रपाको संयुक्त सरकारले भने त्यही महाकालीको एकीकृत विकास सम्बन्धी धारणालाई नै अघि बढाए हामी भने काङ्ग्रेसी शैलीमा जान सक्दैनथ्यौँ प्रतिपक्षले पनि राष्ट्रहितमा काम गर्नुपर्छ भन्ने जिम्मेवारीलाई महसुस गरी नेपाल भारत भारतबीच सम्पन्न महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धिलाई पार्टीको केन्द्रीय कमिटिको बैठकले सर्वसम्मतिबाट समर्थन गर्यो पार्टीको राष्ट्रिय परिषदको दोस्रो बैठकले पनि यसलाई समर्थन गर्दै प्रस्ताव पारित गर्यो यसैबीच दिल्लीमा दुई देशका प्रधानमन्त्री स्तरमा महाकाली सन्धिमा हस्ताक्षर भयो स्वहस्ताक्षरित सन्धि र नेपालमा सहमति भएको सन्धिपत्रबीच फरक छ भन्ने चर्चा पनि चल्न थाल्यो यसबारे यथार्थ पत्ता लगाई पार्टीको निश्चित धारणा बनाउन दुई हजार बााउन्न चैत्र अट्ठाइस गते केन्द्रीय कमिटीको छब्बिसौँ बैठकले केपी ओलीको अध्यक्षतामा जलनाथ कनाल हिरण्यलाल श्रेष्ठ प्रेमसिंह दामी खगराज अधिकारी ऋषिराज रोम्साली र म रहेको कार्यदल बनायो यस कार्यदलले महाकाली सम्बन्धी सम्पूर्ण पक्षको अध्ययन गरेर यस सन्धिमा धेरै अस्पष्टता छ यस्तो अस्पष्टतामा जोहिले पनि बढी क्षमता वहाँले धेरै लाभ लिने हुन्छ यसको फाइदा पनि भारतले उठाउनेछ नेपालबाट बग्ने आधाजस्तो पानी कोशी र गण्डकीबाट बग्छ कोसी र गण्डकी सम्झौताबाट हामीलाई ठूलो नोक्सान भएको छ त्यसको तुलनामा यो एकीकृत सन्धि धेरै सकारात्मक छ यसको अर्थ यो सन्धिलाई जस्ताको तस्तै अवस्थामा स्वीकार गर्नुपर्छ भन्ने होइन यसमा रहेका अस्पष्टतालाई हटाएर मात्रै स्वीकार गर्न सकिन्छ भनेर कार्यदलले आफ्नो सुझाव पेश गर्यो कार्यदलको यो सुझावमाथि केन्द्रीय कमिटिको अठाइसौँ बैठकमा छ दिनसम्म गरममा गरम बहस भयो र सन्धिमा सुधार गर्नुपर्ने विषयहरू किटान गरियो नेपाल र भारत सरकारबाट आवश्यक प्रतिबद्धता व्यक्त गरेपछि मात्र सन्धि अनुमोदन गरिनुपर्ने महाकाली नदीलाई आधारभूत सीमा नदी मान्ने पानीमा समान हक रहनुपर्ने दार्चुला जिल्लामा रहेका भारतीय सेना हटाउनुपर्ने शारदा बाँध निर्माण गर्दा भारतले नेपाललाई फिर्ता गर्न बाँकी छत्तिस एकड जग्गा अविलम्ब फर्काउनु र भारतले नेपालबाट किन्नुपर्ने विद्युतको लागत प्रतिस्थापनको सिद्धान्त कस्ट एबोइडेड प्रिन्सिपलका आधारमा गर्नुपर्ने प्रतिबद्धता प्राप्त गरेपछि सन्धि अनुमोदन गर्ने निर्णय केन्द्रीय कमिटिले गर्यो हाम्रो पार्टीको केन्द्रीय कमिटीले उठाएका कुरालाई महासचिव माधव कुवा नेपालले संसदमा प्रस्तुत गर्नुभयो संसदको संयुक्त बैठकले राष्ट्रिय सङ्कल्प प्रस्ताव पारित गर्यो लागत प्रतिस्थापनको सिद्धान्तका आधारमा मूल्य निर्धारण भई नेपालबाट भारतले विद्युत किन्ने महाकाली आयोगको गठन प्रमुख प्रतिपक्ष लगायत राष्ट्रिय मान्यता प्राप्त दलहरूको सहमतिमा गर्ने महाकाली नदीको सम्पूर्ण पानीमा दुबै देशको समान अधिकार रहने र रह महाकाली नदीलाई मूलभूत रूपमा सीमा नदी भन्ने वा अधिकांश भाग सीमा नदी भन्ने कुरालाई एउटै अर्थमा लिने यी चार मुद्दालाई राष्ट्रिय सङ्कल्पमा पारित गरेपछि नेपालको हितमा सरकारलाई मार्ग निर्देशन गर्ने सर्वदलीय संसदीय समिति गठन गर्ने गरी संसदको संयुक्त बैठकबाट शारदाबानकपुरबा र पञ्चेश्वर परियोजना समेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धिलाई संविधानको धारा एक सय उपधारा दुई अनुरूप अनुमोदन गरियो केन्द्रीय कमिटिको निर्णय महासचिव माधो कुमार नेपालले पार्टीको संसदीय दलको बैठकबाट रिपोर्टिङ गर्दा संसदीय दलमा होहल्ला मचियो साथीहरूमा हात हालहालसम्म भयो र पछि संसदमा सन्धिमाथि मतदान हुँदा अनौठो दृश्य देखियो हाम्रै पार्टीका कतिपय नेतासहित केही सांसदहरूले पार्टीको व्प उल्लङ्घन गरी सन्धिको विपक्षमा मतदान गर्नुभयो अरू वाम सांसदहरूले त गरेनै यसरी महाकाली सन्धि संसदबाट अनुमोदन त भयो तर यसले हाम्रो पार्टीमा समस्या बल्झाइदियो एमाले महाकालीमा राष्ट्रघात गर्यो भनेर प्रचार गर्न थाल्यो पार्टीमा ठूलै विवाद सृजना भयो महाकाली सन्धिका सम्बन्धमा पार्टीले बनाएको कार्यदलले काम गरिरहेकै बेला हाम्रै पार्टीमा असहज स्थिति देखेर झलनाथ खनाल र मैले यो हिउँदी अधिवेशनमा महाकाली सन्धि अनुमोदन नगरौं दुई तीनवटा अधिवेशनसम्म टारौं पार्टीमा स्वस्थ वातावरण तयार गरी पारित गरौंला भनी कुरा राखेका थियौँ पार्टी नेतृत्वले सरकारलाई यो सन्धि अहिले अनुमोदन नगरौं पनि भनेको तर शेरबहादुर देव कुनै पनि अवस्थामा सन्धि पारित गरेरै छाड्ने अडानमा रहे एकपटक सन्धि अनुमोदन गर्ने कुरा सार्वजनिक गरिसकेकोले हामीलाई पनि आफ्नो वचनको विश्वसनीयता कायम राख्न बाध्यकारी अवस्था आयो पार्टीको केन्द्रीय कमिटिको तिसौँ बैठकले महाकाली सन्धिको विषयलाई टुङ्गो लगाइसकेकोले सन्धि अनुमोदन गर्ने निर्णय पार्टी विधान र पद्धति सम्मत थियो तर पार्टीभित्र उत्पन्न समस्या समाधान नगरी सन्धिलाई राष्ट्रहित अनुरूप कार्यान्वयन गराउन पार्टी एकताबद्ध रूपमा अघि बढ्न सक्दैनथ्यो यसमा केही कमजोरी भएको हृदयगम गरी अब एक रायबाट अघि बढ्ने महाकाली नदीका विषयमा पारित सङ्कल्पलाई कार्यान्वयन गर्ने र त्रुटि कमजोरी गर्ने साथीहरूले आत्मालोचना गर्ने पार्टीमा निर्णय भएको थियो त्यसपछि अब त महाकाली विवाद टुङ्गियो भन्ने लागेको थियो तर यो विवाद छैटौँ महाधिवेशनमा ठोकियो र पार्टी विभाजन गराउनमा एउटा कारक बन्न पुग्यो महाकाली सन्धिलाई देशका उग्र वामपन्थी र दक्षिण वामपन्थीले राष्ट्रघाती भन्दै विरोध गरे तर यो सन्धिलाई कार्यान्वयन गर्न भारतले नै रुचि नलिरहेको कुरातर्फ कसैको ध्यान गएको छैन शेरबहादुर देव को सरकार विघटन भयप लोकेबहादुर चंद के नेतृत्व एमाले एमाए राप्रपा सद्भावना को संयुक्त सरकार बन्यो सरकार में रहता हमी महाकाली सन्धि कार्यान्वयन करना कादम साल्यौं भारतीय प्रधानमंत्री आयके गुजराल नेपाल भ्रमण में बेला उक्त सन्धि संबंधी पत्र आदान प्रदान करन्वयन के तह में प्रवेश करें छ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउने कुरामा सहमति भयो भारतीय प्रधानमन्त्री आएकी गुजरालले म भारतीय पदाधिकारीहरूलाई छ महिनाभित्र डिपिआर बनाउन निर्देशन दिन्छु भनी हामीलाई आश्वासन दिनुभएको थियो राष्ट्रिय सङ्कल्प अनुरूप सभामुखको अध्यक्षतामा संसदीय अनुगमन समिति गठन भयो यसमा म पनि सदस्य थिएँ यसले धेरै बैठक गर्यो तर पनि परिणाम निकाल्न सकेन भारत सन्धिमा भएको सहमति अनुरूप कार्य गर्न सहमत छैन इच्छुक छैन पञ्चेश्वरमा उच्च बाँध बनाउने कुरामा भारतले विरोध गर्न थाल्यो र विभिन्न कालका समस्याहरू तेर्साउन थाल्यो भारतले सन्धिमा प्रष्ट उल्लेख भएको पञ्चेश्वर बाँध नमनाउने र अर्कै ठाउँ पूर्णागिरीमा बाँध बनाउने कुरा गर्न थाल्यो महाकाली सन्धि कार्यान्वयन हुन नसक्नुमा अरू केही कारण थिएन भारतले हुन दिइरहेको थिएन कोशी गण्डकी सार्दा र पूर्वी एरोलक्स बन्ड बनाउन हतारिने भारत अहिले यो सन्धिलाई लागू गर्न किन अग्रसर हुँदैन यसतर्फ कसैको ध्यान गइरहेको थिएन यस सम्बन्धी एउटा अर्को घटना उल्लेख गरौँ दिल्लीमा नेपाल भारतबीचको सम्बन्धका विषयमा एउटा कार्यशाला गोष्ठी भएको थियो त्यहाँ भारतका परराष्ट्र जलस्रोत रक्षा र गृह मन्त्रालयका पूर्व सचिवहरू नेपालका राजनैतिक नेताहरू पूर्व सचिवहरू दुवै देशका बुद्धिजीवी र पत्रकारहरूको उपस्थिति थियो मैले नेपाल भारत आर्थिक सम्बन्ध विषयमा कार्यपत्र पेस गरेको थिएँ जलस्रोतका विषयमा नेपालका पूर्व जलस्रोत सचिवद्वारिकानाथ ढुङ्गेलले कार्यपत्र पेस गर्नुभएको थियो जलस्रोत विषयमा छलफल गर्ने क्रममा महाकाली सन्धिको कुरा आयो त्यस विषयमा भारतीय पक्षको अनौठो कुरा सुनेर म छक्क परेँ र मैले बोल्नै पर्ने भयो मैले यस विषयमा केही बोल्छु भन्ने समय मैले नेपालका लागि पूर्व भारतीय राजदूत के राजन यही कार्यक्रममा हुनुहुन्छ म उहाँलाई साक्षी राखेर रा कुरा गर्छु भनेर कुरा सुरु गरेँ मैले भने तेस बेला भारत का जलस्रोत मंत्री शुक्ला नेप भारतबीच संपन्न होने महाकाली नदी संबंधी प्रस्ताव प्रतिपक्ष में रहकर हम पार्टी नेकमाए पठन्हां संसद में संधि समर्थन करत इसमें बढ़् भशय का साथ पत्र पठानभ हमी भारतबीच जल स्रोत संबंध में नया अध्याय शुरू होने हो हमी संसद अन्मोदन करो संधि अनुमोदन कराएं इसलिए हमी में विवाद आए और पार्टी फुट्यों हमीटी फूट को खतरा मोले सन्धि अनुमोदन गये तर आज यहाँ भारतीय मित्रहरूबाट महाकाली सन्धिको विरोधको कुरा सुन्छु सन्धि कार्यान्वयन गर्न सकिन्न भनेको सुन्दा त म छक्क पने। साना छिमेकी मुलुकहरूलाई भारतले कस्तो व्यवहार गर्दैछ हामीले तपाईँहरूको आग्रहमा सन्धि अनुमोदन गर्यौँ तर अहिले तपाईँहरू नै कार्यान्वयन गर्न मान्नुहुन्न यो के हो मेरो कुरा सुनेर भारतीय पूर्व जलस्रोत सचिवले ठाडै महाकाली सन्धि त्रुटिपूर्ण भारतको हितमा छैन हाम्रा इन्जिनियर प्राविधिकहरूले गल्ती गरे त्यसलाई कार्यान्वयन गर्न सकिन्न भने एकजना अर्का पूर्व सचिवले अधिकारी महोदय म तपाईँको भावनालाई कदर गर्छु तर अर्थतन्त्र भावनालाई चल्दैन यथार्थबाट चल्छ वर्षेनी यति ठूलो घाटा सहेर भारतले यो सन्धि कार्यान्वयन गर्न सक्दैन भने बैठकको अध्यक्षता गरिरहेका भारतका पूर्व परराष्ट्र सचिव रस कोत्राली त ठाडै यो महाकाली सन्धि भारतको हितमा छैन र हामी यसलाई मान्दैनौँ भने मैले एक कुरा सविस्तार उल्लेख गर्नको कारण के हो भने नेपालमा महाकाली सन्धि राष्ट्रघाती भन्नेहरूले राम्ररी बुझ्न सकुन् वास्तविकता के रहेछ नेपालमा यो सन्धिलाई राष्ट्रघाती भन्ने अनि भारतीयहरूले भारतको अहितमा छ भन्ने यो के हो वास्तविक रूपमा भन्यो भने यो सन्धि पूर्ण त राम्रो चाहिँ होइन चन्द्र शमशेरले शारदा ब्यारेजमा गरेको राष्ट्रघात पञ्चायतकालमा भारतले मिचिएर बनाएको टनकपुर ब्यारेज र गिरिजाप्रसाद कोइरेलाले पूर्वी एरोलक्स बन्ड बनाउन दिएर गरेको राष्ट्रघातबाट सीमा नदी महाकालीबाट हाम्रो अधिकार गुम्दै गएको थियो र साझा नदीका रूपमा रहेको महाकाली भारतको एकलौटी जस्तो बन्न गएको थियो यस्तो स्थितिमा राष्ट्रहितमा नेपालले फाइदा पाउने गरी सच्याइएको हो यसबाट भारतलाई पनि फाइदा हुन्छ पुरानो भत्के बिक्रीको घरलाई गर मर्मत गरेर बनाउँदा स्वाभाविक रूपमा नयाँ घर जस्तो राम्रो त हुँदैन यो त सुधार मात्र हो अर्को कुरा यो सन्धि कार्यान्वयन गरीमा नेपाल भारतबीच जलस्रोतको उपयोगका सम्बन्धमा नयाँ सोचको सुरुवात हुन्थ्यो नेपालमा भएको अपार जलस्रोत सम्बन्धमा नेपाल भारत बंगलादेश र पाकिस्तान अझ सकिन्छ भने चीनसमेत समावेश भई क्षेत्रीय सहयोगको विस्तार गर्नु सबैको हितमा छ यसतर्फ अगाडि बढ्न यो सन्धिले नयाँ दृष्टिकोण ल्याएको थियो तर भारत आफ्नो पुरानो चिन्तन र सोच छाड्न तयार छैन भारत अहिले पनि सार्दा ब्यारेज कोशी र गण्डक सम्झौता जस्तै सम्झौता चाहन्छ छा। भारतको मानसिकता नै यस्तो छ